ढाका आय समय पी अंत रेल यात्रा करने धुन फेरी एक पट पलाय ढाकता बीच कई वर्ष पेले मैत्री एक्सप्रेस नाम को अंतर्देश रेल सेवा चलि मत कलकत्ता एकाधपटकों तर श्रीमती अजय समय भारतीय भूमि टेके अन्थे मेरो पोस्टिङको सिलसिलामा उनलाई कतिपय युरोपली तथा दक्षिण एसियाली एशियाली मुलुक घुम्ने सायद जुडे पनि छिमेकी देशमा पाइला हाल्ने अवसर मिलेको थिएन तिनै <्वाँगा> <मैत्री एक्ष्प्रेस। ्वाँगा> नियात्रा वानकीबाट आजको उद्घारको उठान गरेका छौ कार्यक्रम उद्घार सुनेर बसिराख्नुभएका सम्पूर्ण सृजनशील मनहरूमा प्राविधिक साथी राधिका ओझा र रमेश पौडेल हार्दिक हार्दिक स्वागत गर्दछौं अभिव्यक्तिको अर्को माध्यम उद्गार आजको उद्घारमा नियात्रा चर्चा गर्छौं र नियात्राकार हुनुहुन्छ हरिकुमार श्रेष्ठ उहाँको पछिल्लो नियात्रा कृति हो मैत्री एक्सप्रेस यही मैत्री एक्सप्रेस कार्यक्रम उद्घारको हातमा छ र नियात्रा शिल्पी यतिखेर रेडियो नेपालको स्टुडियोमा हुनुहुन्छ म यहाँलाई हार्दिक स्वागत गर्छु कार्यक्रम उद्घारू धन्यवाद कार्यक्रममा निम्त्याउनु भएको त्यसो त योभन्दा अगाडि पनि अविरल यात्रा नियात्रा कृति नै लिएर आउनु भएको थियो अहिले पछिल्लो पटक पनि नियात्रा नै लिएर आउनुभयो मैत्री एक्सप्रेस यसमा विभिन्न शीर्षकका एक्काइसवटा नियात्राहरू समेट्नु भएको छ यसलाई सार्वजनिक गर्नुभएको पनि केही महिना अगाडि अलि विलम्ब गरेर यहाँलाई स्वागत गरे म अत्यन्तै आभारी छु रेडियो नेपाल प्रति यो अत्यन्तै लोकप्रिय साहित्य कार्यक्रम उद्गार रमेश पौडेजीले जो चलाइरहनु भएको छ त्यसमा मैले आफ्नो केही भावनाहरू प्रस्फुटन गर्ने मौका दिनुभएकोमा करिब 10 वर्ष अगाड़ी अबिरल यात्रा शीर्षक को नियात्रा संग्रह पाठक हाथ में आईपुगनिक सेवा को करिब 30 वर्ष अर्थात 3 दशक को आप जीवन में आपू ले घुमे ठावर आपू ले भोग संस्मरण को रूप में धोको म आफू साहित्यकार होइन साहित्यको पाठक भने अवश्य हुँ अविरल यात्रा केही सीमित पाठकहरूको माझ मात्र आइपुग्यो र त्यसले पनि न्यानो माया पायो र त्यसको एक दशक पछि पुन यो मैत्री एक्सप्रेस नियात्रा संग्रह लिएर पाठकहरूको सामु प्रस्तुत गरेको छु आशा छ यसले पाठकहरूको न्यानो माया पाउनेछ परराष्ट्र सेवामा रहनुहुने केही चिनिएका र चुनिएका शुभ हुनुहुन्छ यदुनाथ खनालदेखि कुमार गेवाली मुकुन्द ढुङ्गेल मधुवन पौडेल मुरारी अधिकारी बनमाली ला कौल बलबहादुर कुम्बर रमेश खनाल प्रकाश सुवेदी वसन्त बिणारी प्रविण भट्टाई लगायत मदन भट्टाई जय छाङछा दुवसु छेत्री धनबहादुर ओली कृषि छेत्रीसम्मका प्रतिभाहरू यही कुटनीतिक सेवामा हुनुहुन्थ्यो हुनुहुन्छ यही सेवामा रहेर विभिन्न देशहरू हरिकुमार श्रेष्ठले पनि घुम्नुभयो नि त कतै राजदूत हुनुभयो कतै कर्मचारी हुनुभयो होइन अहिले सेवा निवृत्त हुनुभएको छ तीन दशक लामो कुटनैतिक जीवन पश्चात हालसालै म सेवा निवृत भएको छु कुटनैतिक सेवालाई अलि एक हिसाबले अलि नीरस किसिमको सेवा मानिन्छ तैपनि त्यो सेवाभित्र पनि हाम्रा केही श्रद्धेय नेपाली साहित्यमा सम्झना लायक श्रद्धेय नामहरू स्थापित नामहरू कुटनैतिक सेवाले प्राप्त गर्यो र उहाँहरूकै सङ्गत भनौँ उहाँहरूकै प्रेरणा पाएर रमेशजीले भयो, यदुनाथ खनाल सरदार यदुनाथ खनालदेखि शुरू भएको हाम्रो कुटनीतिक सेवामा उहाँ सफल कूटनीतिक मात्र होइन एउटा प्रबुद्ध व्यक्तित्व पनि हो प्रबुद्ध समालोचक पनि हो र उहाँकै फुट स्टेप पदचाप अनुसरण गरेर त्यहाँ केही साहित्यिक प्रतिभाहरू परराष्ट्र सेवाले जन्मायो जसमा यहाँले उल्लेख गर्नुभयो कुमार ग्यावालीजी हुनुहुन्थ्यो जसको प्रत्यक्ष संलग्नतामा मैले पनि काम गर्ने अवसर पाएँ भनेपछि कुमार ग्यावालीको निकट रहेर पनि काम गर्ने अवसर पाउनु धेरै निकट रहेर काम गर्ने अवसर पायो र व्यक्तिगत रूपमा मात्रै होइन उहाँको साहित्यिक जीवनमा उहाँको कुटनैतिक जीवनदेखि म असाध्यै प्रभावित भएको मान्छे हो उहाँलाई मैले व्यक्तिगत रूपमा चिनेको त परराष्ट्र सेवामा आएपछि मात्रै हो तर उहाँको जुन त्यो बेलाको सशक्त कथाकारको रूपमा हामीले त्योभन्दा अगाडि नै उहाँलाई चिनेका हौ र यहाँलाई थाहै छ उहाँको भुइँचाको डायरी भन्ने कथासँग हामीले विश्वविद्यालयको पाठ्यक्रममा पनि पढेका हौ र त्यसपछि आएर उहाँकै निकटतामा रहेर उहाँकै प्रेरणामा र केही लेखौँ र केही के गरौं भन्ने भावना चाहिँ उहाँबाटै जागृत भएको त्यसको लागि म उहाँप्रति उहाँ आमी बीच हुनुहुन्न तर उहाँ हाम्रो सम्झनामा सधैँ रहिरहनुहुनेछ उहाँको आत्मालाई शान्ति दिनुहोस् एउटा वरिष्ठ सर्जकको सन्िकट रहेर यहाँले पनि त एउटा साहित्यिक यात्रालाई यहाँसम्म ल्याइ पुर्याउनु भयो यो पनि त प्राप्ति मान्न पर्यो नि म चाहिँ कनिकुथी लेख्ने मात्रै हो हजुर तर यो साहित्यिक संघातिले पनि धेरै ठुलो सहयोग पुर्याउँछ नि त साहित्यिक संगति भनेको परराष्ट्रे से, परराष्ट्र सेवामा कुनै समय यस्तो थियो परराष्ट्र सेवा पनि साहित्यमय जस्तै थियो जुन बेला नेपालका एकदमै स्थापित कवि साहित्यकारहरूको परराष्ट्रमा एकदमै बाक्लो उपस्थिति पनि हुन्थ्यो कुनै बेला त्यस्तै थियो जस्तो यहाँलाई भनौँ मैले यो मैत्री एक्सप्रेसमा पनि कहीँ त्यसको संस्मरण गरेका छु प्रधान सम्पादक कृष्ण भक्त श्रेष्ठ हुनुहुन्थ्यो जो कुमार गेवालीको अत्यन्तै नजिकको घनिष्ठ साहित्यकार हुनुहुन्थ्यो उहाँ प्राय जसो कुमार गेवालीको कफी गफमा सम्मिलित हुनुहुन्थ्यो अर्का हुनुहुन्थ्यो रत्न शमशेर थापा हुनुहुन्थ्यो उपेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो कहिले कहिले द्वारिका श्रेष्ठ आउनुहुन्थ्यो र त्यस्तैमा अरू पत्रकार साथीहरू पनि जस्तै ध्रुवरी अधिकारी आउनुहुन्थ्यो अहिले सौरभको नामले हामी जो चिन्छौँ दिनेश सत्याल आउनुहुन्थ्यो र त्यही सिलसिलामा त्यो साहित्यिक वातावरणमा हामी एक बसेर सुन्थ्यौ अनि त्यसैबाट पनि हामीलाई प्रत्यक्ष अप्रत्यक्ष मधुन्जी त भइहाल्नु म सँगै अहिले पनि म एकदमै नजिकको उहाँ मेरो घनिष्ठ मित्र हुनुहुन्छ तीस वर्षदेखिको मलाई लाग्छ त्यसैको एउटा हामीले यसरी उद्गारमा निम्ति आएपछि कथाकारलाई बोलायौँ भने एउटा कथा कथाकारकै मुखबाट सुनाउँथ्यौं कविता भएको भए दुई चारवटा कविता सुन्ने समय हुन्थ्यो आधा घण्टाको समयमा कति नै भ्याइन्छ र तै पनि मैत्री एक्सप्रेसभित्रको छोटो मिठो एउटा नियन्त्रा चाहिँ सुनौन पहिला त मेरो यो माइक्रोफोनसँग मलाई धेरैले भन्छन् यो कुटनैतिक सेवामा त्यति सारे माइक्रोफोन युज गर्नु पर्दैन तैपनि माइक्रोफोनसँग मिल्ने स्वर <laughs> <laughs> छैन भन्छन् <laughs> ल त्यसको लागि पनि <laughs> पुन एकपल्ट यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु र यहाँले अघि मात्रै भन्नुभयो केही के अगाडि मैत्री एक्सप्रेसकै भावनाबाट शुरूवात गर्नुभयो कार्यक्रम मेरो पछिल्लो समय मैले नेपालको छिमेकी मित्र राष्ट्र बंगलादेशमा चार वर्ष नेपालको प्रतिनिधि कूटनैतिक हिसाबले नेपालको प्रतिनिधित्व गर्ने मौका पाए मैत्री एक्सप्रेसमा जति नियात्राहरू छन् जति संस्मरणहरू छन् धेरै जसो बंगलादेश र त्यसकै मा बसेर सृजना गरी सेवा गर, गर, निवृत्त हुँदाखेरि पनि बंगलादेशै हुनुभएको सेवा निवृत्त हुँदा पनि म त्यही सेवा निवृत्त ढाकाको एकदमै त्यसलाई गन्ध भनौँ भन्दा सुगन्ध नै एक त <laughs> यो बंगालीहरू हाम्रो भाषागत हिसाबले संस्कृतिको हिसाबले हामीसँग धेरै नजिक मुलुक हो र नेपाली उहाँहरूले भन्नुहुन्छ यसमा अलिक अनुसन्धानको विषय पनि छ बंगाली स्क्रिप्ट छ नि त्यो हाम्रो नेपालबाट गएको भन्ने उहाँहरूको भनाइ छ जुन चारै पद भन्छौ नि हो त्यसकारण त्यो धेरै निकटको सम्बन्ध छ र कतिपय हिसाबबाट नेपाली भाषा र बंगाली भाषा किनभने हामीहरूको रूट हामीहरूको त्यही भावनाले धेरै हिसाबबाट समानता पनि छ जस्तो कि उहाँले बंगाली भाषामा राजदूतको पदलाई उहाँले राष्ट्रदूत भन्नुहुन्छ असाध्यै मिठो असाध्यै मिठो शब्द लाग्छ राष्ट्रदूत भन्नुहुन्छ अनि अलि अलिक गर्वको अनुभव हुनुहुन्छ नेपाल राष्ट्रको प्रतिनिधि गर्दाको उहाँले औपचारिक र अनौपचारिक जुनसुकै भाला बेलामा पनि नेपालदूत भनेर सम्बोधन गर्नुहुन्छ र त्यो मात्र होइन नेपाल र ढाकासँगको सम्बन्ध पनि त्यत्तिकै नजिक मैले पाए जस्तो हामीले लाउने ढाका टोपी र बंगलादेशको राजधानी ढाका ढाका कसरी रह्यो भन्ने कुरा पनि सेरोफेरोमा मैले एउटा ढाका टोपी भन्ने एउटा सानो नियात्रा संस्करण लेखे अब यो कति यहाँहरूलाई कति जज छ अथवा कति पट्टा लाग्दो हुन्छ सुना ढाका टोपी केटा केटीको कपाल कति नरम हुन्छ खराएको भुतला जस्तै सानोमा मेरो कपाल पनि त्यस्तै थियो आमाले टाउकोमा तोरीको तेल दलेर बाँसको मसिनो कायुले कपाल सम्झै छ आमा भन्नुहुन्थ्यो सानोमा कति घना थियो तेरो कपाल बाँसको जरा जस्तै स्कुल सकेर कलेज जीवनमा प्रवेश गरे पछि मेरो बाल्यकालको कपालले आमाको लाड प्यार पाएन यसो भन्दा पनि हुन्छ आमाको मायाले लतपतिएको बाँसको मसिनो काइएको ठाउँ बिस्तारै नङ्गरा जस्ता दर्खरा आउने प्लास्टिकको लिन थालेको थियो रिठाका गेडा र तोरीको पिनाले प्रत्येक शनिबार नुहाउँदा मुलायम बनाउने मेरो कपाल सोडायुक्त साबुन र केमिकल जन्य स्याम्पूका कारण विस्तारै जर्जर हुन थालेको थियो त्यसमाथि कपालले शुद्ध तोरीको तेल नपाएको पनि धेरै भइसकेको थियो तैपनि केटाकेटी छँदा आमाको राम्रो हेरविचार र मल पाएकोले होला मेरो कपाल अझै पनि चारकोसै जंगल जस्तै घना र कालो बादल जस्तै निखर कालो थियो काइयोले कोर नै पर्दैन थियो हावाको झक्काले सरर मिलाइदिन्थ्यो आमाको ममताम हातको स्थान शिर सीर शिरे बतासले लिएको थियो मेरो कपाल मिलाउने जिम्मा कपालको मोहनी कस्तो हुन रहेछ भनी चा चाहिँ मैले धेरै पछि बुझे विश्वविद्यालय अध्ययन र जागिर साथसाथै धानी थिएँ सँगै जागिर खाने अड्डाका कर्मचारीहरू हामी एउटै बसमा जान्थ्यौ म भर्खरै राजधानीको नयाँ अफिसमा सरुवा भएको थिएँ एकाध साथी बाहेक सबैसँग राम्रो चिना पर्ची पनि थिएन त्यस्तैमा एक दिन अफिस बसमा यात्रा गर्दा एकजना साथीले मेरो फर र फुक्का संकेत गर्दै भन्यो तो या त पछाडिको एउटा केटीले टोलाएर हेरेको कति भइसक्यो मैले पत्याइन पछाडि फर्केर हेरेको त नभन्दै हो रहेछ हेयर ड्रेसर कहाँ भर्खरै बनाएर आएको कपालको करामत रहेछ अरू त मेरो लोभ भ्याउने व्यक्तित्व नै के थियो मेरो भर्खर बिहे भएको थियो त्यस केटीसँग आँखा जुदाउने हिम्मत गर्न सकिन उसले पनि सायद थाहा होली त्यसपछि बसमा यात्रा गर्दा वा अफिसमा पनि हामी एक आपसमा आँखा छल्ने कोसिस गर्थ्यौं आफ्नै कपाल आफैलाई अभिशाप जस्तो लाग्थ्यो कहिले आमाको नियन्त्रण बाहिर गए जस्तो लाग्थ्यो मेरो कपाल परराष्ट्रमा प्रवेश गरेपछि चार महिने तिमको लागि जर्मनी गए चार महिनाको लागि पुग्ने गरी कपाल मसिन गरेर गएको थिए पकेट खर्चले कपाल काट्न समेत पनि भ्याउँदैनथ्यो तर नानी नानीदेखिको बानी के छुट थियो मेरो कपाल चाँडै नै हलहली हलि बढ़न थालिहाल्यो धेरैलाई कपाल पाल्ने सोक भए पनि कपालले कान छुन थालेपछि मलाई असह्य हुन्थ्यो जर्मनीमा पनि त्यस्तै भयो न्यू रोड गेट नजिकैको सैलुनमा महिनाको एकपल्ट सोक गरेर कपाल काट्ने मेरो बानी दुई महिनासम्म चुइकिएर बस्न बाध्य भयो बर्लिनका महँगा सैलुनलाई बाहिर सिसाबाट हेरे पनि भित्र पस्ने आँट आएन आफ्नै कपाल आफैलाई बोझ लाग्न थाले हामीसँगै फिलिपिन्स कि एउटा केटी पनि तालिममा थिलिपिनीहरू धेरै मेहनती हुन्छन् त्यतिकै व्यवहारिक र फरासिला पनि हुन्छन् नोरालिनले नै मेरो हल बढ़िरहेको जिङ्ग कपाल देखेर मुखै फरेर एकदिन भनी श्रेष्ठ हेर कपालको गति हिँड म छो बनाइदिन्छु नवन्दे उसले मेरो जिङ कपाल चिरिच्याट र छरितो बनाइदिए बर्लिन बसुन्जेल सैलुन छिर्नै परेन उनी मेरो निशुल्क हेड ड्रेसर भई कपालको मोहनी हामी बीच त्यतिकैमा सीमित रह्यो कारण उसले मेरो वालेटमा भर्खर श्रीमती र दुध मुखी बच्चाको फोटो देखेको थिए त्यसो त बर्लिनको सिमसिमे झरीमा उसकै छाताले म रुज्न बचेको थिएँ उसकै कम्मर समातेर जानी नजानी पश्चिमेली संगीतमा नाच्न सिकेको थिएँ राति अबेरसम्म म थाइल्याण्डकी अर्की केटी र नोरालिन तालिम केन्द्रको लबीमा घण्टौं हल्का फुल्का कुरा गरेर बिताउँथ्यौं त्यसरी हाम्रो चार महिने तालिम चार दिन जस्तै गरी बितेको थियो चार वर्ष मस्को बस्दा पनि मेरो कपालले राम्रै स्याहार पायो त्यहाँ पनि हेयर ड्रेसरमा काम गर्ने प्राय युवतीहरू नै हुन्थे काइयोको काम उनीहरू प्राय हातका औलाहरूले गर्थे उनीहरूको नरम हातको स्पर्शले कता कता लागे जस्तो विद्युत गति तरंगित भयो जस्तो हुन्थ्यो शरीर में रूस में कम्युनिस्ट शासन छंजल कपाल काटे ज्याला सीन्की भाव जीती थे मैं लगे तेरी कसरी गुजार तिनी सोवियत संघ को विखंडन पश्चात रूस में सब चीज को दाम छोई साधे भैन मैं सदै कपाल मिलाने जाने गो हेयर ड्रेसर हमारा सुलभ भैन दाम आकाश पातल जस्ते भैस त्यसो त मेरो कपाल पनि समयको गतिसँगै सदाबारबाट समिँदै थियो लन्डन प्रवासको अवधिमा त्यसले राम्रै छनक पायो परराष्ट्रका धेरै अग्रजहरू आफू तालु खोल्यो हुनुमा लन्डनको पानीलाई दोष दिन्छन् आफ्नो उमेर गएको भने भुसुक बिर्सन्छन् मेरो हकमा पनि ठ्याक्कै त्यही नै नियम लागू भयो चालिस नागेपछि शारीरिक परिवर्तनको लक्षण सुरुमा आँखाले त्यसपछि कपालले दिँदो रहेछ बुढापाकाहरूले जानेर बुझेर नै त्यसलाई चालिसै भनेका रहेछन् बिहान उठ्दा सिरानभरि कपालै कपाल नआउँदा बाटोमा पनि जताततै मलाई साह्रै दिक्ख लाग्थ्यो कति स्याम्पू फेरियो केही सिप लागेन लन्डनको पानीलाई सराप्न बाहेक कुनै उपाय थिएन त्यसो त त्यहाँको धारामा आउने दुई खाले पानी पनि कारक तत्व हुने प्रशस्त सम्भावना थियो एउटा थियो थे। थेम्स वाटर जुन धाराबाट सिधै पिउनु मिल्थ्यो उनीहरू गर्भसाथ भन्थे हमारो थेम्स वाटर मिनरल वाटर को नाम में बोतल में बिक्री पानीभंद शुद्ध और भरपर्द होने पानी चाह नुहनी लुगा धुने रफा गर करने प्रयोजन का भन्न पर होइन विभिन्न रसायनले प्रशोधन गरेको त्यस पानीले कपालको के अभिगत गर्दो लन्डनबाट नेपाल फर्कदा मेरो सदाबहार कपाल रुजेको बिरालो जस्तो मुर्जाइसकेको थियो पाताले नै गरेको कपालले बाहन्न हन्डर र त्रिपन्न खाएको संकेत पनि दिन्थ्यो जीवनका विभिन्न मोडमा घुस्सा खाँदा खाँदै वर्ष नपुगी मेरो सदाबार कपाल पत्झ भयो हरे त्यस्तो राम्रो कलकलाउँदो कल कपाल हेर अहिले एक एक गर्न सकिने भएर आएछ आमाले मलाई मेरो बाल्यकालमा फेरि एक पट फर्काउनु भयो तर समय फर्कने किन मान्थ्यो र ऊ त आफ्नै गतिमा हिँडिरहेको थियो म भने समयले समय अझै चुनौती दिँदै थिएँ कहिले बेलायती हेरिस्केप लाएर त कहिले बेसबल ढल्काएर बुबा आमा दु त्यो मन परिरहेको थिएन बुबा त मेरो बेसबल टोपी मिल्काउँदै भन्नुहुन्थ्यो छ्या के आवार टोपी लगाइरहेको मलाई हुनुसम्मको पीड़ा हुन्थ्यो तर आमाले मायाली स्वरमा भन्नुहुन्थ्यो बाबु ढाका टोपी लाउने गर न कस्तो सुहाउँछ तलाई औपचारिक पोसाकमा कहिले काहीँ दौरा सुरुवालाई ढाका टोपी लगाए अफिस जाँदा मलाई हेरेर आमा आत्मविभोर हुनुहुन्थ्यो त्यस ढाका टोपीमा उहाँका धेरै सपनाहरू थिए आमाको हृदयमा ढाका टोपी जस्तै झलझलाउँदै जल मेरो सुन्दर भविष्यको कामना थियो तर म सधैँ ढाका टोपीमा सजिएर हिँडेको हेर्ने आमाको धोको अपुरो नै आमा सिकिस्त बिरामी परेपछि त्यही तालुखोइले केस पनि पूर्ण मुन्न हुने दिन आमा अस्पतालको सैयामा जीवन मरणको दोसनमा हुनुहुन्थ्यो तैपनि मलाई थाहा थियो आमाले मेरो खा, खाली टाउको हेर्न सक्नुहुन्थेन आमाको इच्छा बुझेरै ढाका टोपी लाएर उहाँको पा छो आमाले भाव बिभोर भएर मेरो टाउको र त्यही ढाका टोपीलाई धेरै समय हातले मुसारिरहनुभयो बाल्यकालमा मेरो कपाल सुमसुमिया जस्तै गरे आमाको आँखाबाट त्यसपछि बरर आँसु झर्न थाले मानव मेरो शिरको टोपी अचानकको हुरीले उडाउँदैछ तर विवश उहाँ केही गर्न सक्नुहुन्न निर्मेष हेर्न भाय। अस्पतालमा आमाको त्यो विवस्थाले मलाई तडपाई नै रहयो पोलि नै रहयो त्यही नै अन्तिम क्षेड थियो आमाले मेरो कपाल सुमसुमआ अनि मेरो ढाका टोपीलाई मुसार्नुभएको अहिले पनि टोपी लगाउन जब टाउकोमा हात पुग्छ आमाले त्यसरी नै कपाल मुसा लाग जस्तो लाग्छ जस्तो केटाकेटी छँदा कपाल टिलिक्क चिल्लो पारेर कोरिदिनुहुन्थ्यो यतिखेर म बंगलादेशको राजधानी ढाकामा छु धेरैजसो ढाका टोपीमा रमाउँछु तर ढाका टोपी तलाई त्यति राम्रो सुहाउँछ भन्न आमा मेरो सामु हुनुहुन्न मलाई कहाँ केही नपुगे जस्तो केही हराए जस्तो लागिरहन्छ आमाको हात छुटेको र उहाँको सास छुटेको पीड़ा हो त्यो त्यो अभाव कहिल्यै पूरा हुँदैन उहाँ अहिले हुनुभएको भए मेरो ढाकाटोपीको अर्कै सान सौकत हुन्थ्यो जसरी उहाँ राष्ट्रदूत कि आमा हुनुको गौरवले पुलकित हुनुहुन्थ्यो होला तर मैले आमाको त्यो धोकको पूरा गर्न सकिन न त ढाका र ढाका टोपीको अन्तर सम्बन्ध बारे नै उहाँलाई केही बताउने मौका पाए ढाका सहरको नाउँ कसरी रहयो स्वयं ढाकालाई पनि यिन ज्ञान छैन यस सहरको नाउँसँग धेरै अनुसृति र किम्बदन्ती जोड़िएका छन् एउटा अनुसृति अनुसार अनकन्टार जंगल बीच ढाकिएको अवस्थामा सती सतीदेवीको शक्तिपीठ फेला परेकाले ढाकेश्वरी नाव रहन गयो भन्ने छ त्यही कारणबाट अन्त ढाका नाव प्रचलनमा आएको भनाइ सायद धेरै हदसम्म शाश्वत लाग्छ कतिपयले चाहिँ ढोलक जस्तो बाजा ढाक बाजाको आवाज जहाँसम्म पुग्यो त्यसैलाई सीमा मान्ने गरी ढाका नाम रहेको अनुसृति पनि रहेछ ती किम्बन्तीसँग हामीलाई केही लिनु दिनु छैन हाम्रो चासोको विषय त केवल हामीले लाउने ढाका टोपी हाम्री आमा दिदी बहिनीहरूले लाउने ढाका चोलो ढाका खास्टो र ढाका फरियाको ढाकासँगको अन्तर सम्बन्ध केलाउनु मात्र हो तर ऐतिहासिक तथ्य खोजको अभावमा केवल श्रुति अनुश्रुति र अन्दाजको भरमा त्यो भने जति सहज छैन तथापि एउटा कुरा अकाट्य के भने ढाका मलमलको नाउँले चिनिने मिहिन सुदी कपडा बनाउने कालीगढ़ीको लागि बंगाल र त्यसमाथि ढाका मुगलकालीन समयदेखि नै प्रसिद्ध थियो त्यस्ता मिहिन सुस्तुहरू अहिले पनि ढाका मटिभको नाउँले चिनिन्छन् मुगलकालीन र त्यसभन्दा अघिदेखि नै बंगाल दक्षिण एसियामा व्यापारी केन्द्रको रूपमा चिनिएकाले सम्भवत त्यही मिहिन कालीगीको स्रोत अरबी तथा फारसी पनि हुन सक्छन् श्रोत जहाँको भए पनि ढाका मजलिन जसलाई बोलीचालीको ढाकामा ढाका मलमल भनिन्थ्यो त्यसको प्रसिद्धि बंगालमा मात्र सीमित थिएन टाडा टाढासम्म फैलिएको थियो नेपालमा पनि त्यसको प्रभाव कसै गरी आइपुगेको हुनसक्छ खास गरी त्यस बेलाका राजघराना तथा कुलीन राजपरिवारमा त्यस प्रकारको मिहिन कपड़ाको शोक पलाउन सर्वथा स्वाभाविक छ त्यसका लागि ढाकाबाट केही निपुण कालीगढ नेपाल झिकाइए होलान् जसरी अर्निकको नेतृत्वमा एक शिल्पकारको टोली चैत्य निर्माणको लागि चिन पुगेको थियो त्यसकै उपज शासक वर्ग र हुने खानेहरू ढाका मलमलले बुनेका पोसाकले सजिय होला नहुनेलाई त उही घर बुनाएको छिटको फरियामा चित्त बुझाउनु बाहेक केही उपाय पनि त थिएन तर ढाकासँगको साइनू नेपालको त्यतिखेरको सबभन्दा समुन्नत र वैभवशाली काठमाण्ड उपत्यका नभएर दूर दराजको बाइसी चौविसी राजा पाल्पा कसरी पुग्यो होला त्यो पनि कौतूहल र खोजीकै विषय छ पाल्पा कुनै बेला नेपालको समुन्नत राज्य थियो र रा राजा मणि मुकुन्द पालामा त पाल्पा राज्यको सम्बन्ध चीन र मंगोलियासम्म फैलिएको थियो भनिन्छ त्यसकै कारण हुनसक्छ मंगोलियाका मानिसहरू अहिले पनि नेपाललाई पाल्पा नै ने भन्छन् हुनसक्छ पाल्पाको उत्तरसँगको विस्तारित सम्बन्ध जस्तै दक्षिणसँग पनि त्यतिकै घनीभूत सम्बन्ध रहेको होस् ढाकासँग पाल्पाको नाता त्यही बेलासँग नै गाँसिएको हुनसक्छ कौतूहल एउटा हो भने यथार्थ अर्कै हो वर्तमानको यथार्थ के हो भने नेपाली ढाका टोपीले अरू ठाउँमा जस्तै ढाकामा पनि विशिष्ट पहिचान बनाएको छ त्यति मात्र होइन मेरो आफ्नो पहिचान पनि धेरै हदसंग ढाका टोपीमा निइ छ देशलाई र स्वयं आफूलाई चिनाउन सबैभन्दा सहिलो माध्यम बनेको छ मेरो ढाका टोपी कही कसैलाई भेट्नु परेमा सभा समारोहहरूमा भाग लिनु परेमा ढाका टोपीले नै आफ्नो परिचय दिलाउन काफी छ त्यसैले ढाका आएपछि ढाका टोपी मेरो जीवनको अभिन्न अंग भइसकेको छ बंगालीहरू जसरी नेपालीलाई माया गर्छन् त्यसरी नै ढाका टोपीप्रति आत्मीयता देखाउँछन् मैले लाउने रंगी चंगी ढाका टोपीको नाउँ ढाका भन्ने धेरैलाई थाहा नहुन सक्छ तर जब म ढाका र ढाका टोपी बीचको सम्बन्धको अनुसृति भट्याउन थाल्छु त्यसले हामी बीच, बीच आत्मीयता बढ़ाउने काम गरिरहेको हुन्छ नेपाली ढाका टोपीको ढाकामा त्यस्तो महिमा थियो ढाका बसाएको अवधि सकिन लाग्दा मेरो लागि ढाका टोपीको आवश्यकता बहुत झन् टो भएको छ कपाल अब तालु खोले मात्र होइन झण्डै सपाट हुन लागिसक्यो कपाल काट्न केस मिलाउन सैलुन धाउने बाध्यता छैन अब ती सबै काम अहिले आफ्नै श्रीमतीले एकैछिनमा गरिदिन्छन् केही गर्नै पर्दैन मेसिन चलाए एकैछिनमा सफा चढ उनी भन्न पनि बाँकी राख्दैनन् तपाईँ त क्या चुआक पा फिल्मको अभिताप बच्चन जस्तो मेरो तालु खुले कपालको त्योभन्दा बढी के हुन सक्थे त्यही हुर्मतबाट बच्न र त्यसभन्दा पनि तालु पोल्ने गर्मी र अप्राकृतिक एयर कन्डिसनको चिसोबाट जोगिन पनि मैले ढाका टोपीको सहारा लिनै पर्छ बाँच्नुको सहारा जस्तो मेरो ढाका टोपी पहिचानको गुण भएको मेरो ढाका टोपी अनि मेरी आमाले मलाई अन्तिम पटक विदा गर्दा मायलु हातले सुमसुमाएको त्यही ढाका टोपीको उद्गम स्थल हेर्न मेरी आमा ढाका आउन। आउनु पाउनु भएन ढाका जामदानी फरिया लगाउन पाउनु भएन टेली सारी बेर्न पाउनु भएन तर छोरा हुनुको धर्म मेरो शिरको ढाका टोपीले आमाको इच्छा पालना गरिरहेको छ त्यसरी नै सुहाइरहेको छ जसरी आमा सधैँ भन्नुहुन्थ्यो शिरको टोपी कहिले भुइँमा राख्नुहुन्न बल्ल अहिले थाहा हुँदैछ शिरको टोपी भुइँमा राख्नु भनेको त आत्मसमर्पण गर्नु मैले लाउने ढाका टोपी त आत्मसम्मान र आत्मबलको अटल प्रतीक रहेछ धन्यवाद ढाका टोपी बङ्गलादेशको राजधानी ढाकामा सेवा गर्दा गर्दै कुटनीति सेवा गर्दा गर्दै त्यहीँबाट सेवा निवृत्त हुनुभयो नियन्त्राकारको पहिला कपाल कौ कस्तो थियो <laughs> जर्मनीका ती दुर्लभ दृश्यहरू पनि र अहिलेसम्मका आमाले अन्तिम क्षणमा यहाँको शिर सुमसुमी आउनुभएकोसम्म ढाका टोपीको न्युमा एउटा पुरै चलचित्रको रिल त घुम्यो नि जिन्दगी भने यस्तै त रहेछ नि होइन जिन्दगी अब जिन्दगीलाई त यहाँले चलचित्रको यसलाई मैले अब फ्ल्यासब्याक पनि भन्दामा हुन्छ हो अब ढाका टोपीलाई एउटा प्रतिविम्बको रूपमा प्रतीकूप रूपमा राखेर रा, आफैलाई आफ्नो बाल्यकालदेखि यो सम्मको छेडलाई मैले आफैलाई निहालेको जस्तो पनि लाग्छ यसरी जर्मनीमा कपाल काटि पनि सबै हामीहरू सबै कुटनीतिक सेवाकै कर्मचारीहरू एकै ठाउँ हामीहरू त्यो बेलाको यङ डिप्लोमेट भनिदियो आजभन्दा अब झन्डै अब चालिस वर्ष अगाडिको कुरा गर्दैछु विभिन्न देशका त्यो बेलामा नेपालबाट म गएको त्यस्तै भारत बङ्गलादेश भुटान अनि उता थाइल्यान्ड सबैतिरबाट जाने बित्तिमा उहाँहरू अब स्वभावत हामीहरूको सङ्गत यो एसियालीहरूसँग हुने नै भयो र मैले भने अब फिलिपिनहरू मैले अहिले त्यस बेला मात्र होइन पछिसम्म पनि कुटनीतिक सेवामा मात्र होइन बाहिर पनि धेरै नै मेहनती हुन्छन् फिलिपिनहरू धेरै नै पनि हुन्छ धेरै व्यवहारिक पनि हुन्छन् र उयो नरायालिन भर्खरकी केटी थिए उसले भन्यो होइन कपाल काट्ने उनीहरू सबै काम आफै गर्छन् उनीहरू आफ्नो काम स्टिचिङ गर्नेदेखि लिएर फिलिपिनहरू त्यति धेरै मेहनती हुन्छन् उनलाई मैले हेयर ड्रेसमा प्रोफेसनल कपाल काट्ने भनेर भने होइन उनीहरूसँग आफ्नो एउटा सेट हुन्छ जसले आफ्नो आफ्नो मेकअपको सेट मध्येमा तानेर ल यसरी त यस्तो जिङ्ग भएर त किन बस्नु हो यसरी नै यसैलाई अब एउटा डिप्लोमेटिक पाठकहरूलाई खिच्छ नि त होइन यस्तो भन्दा पनि हुन्छ यो हाम्रो डिप्लोमेटिक यसलाई के भन्छ लिङ्केजेसहरू हामी कसरी हामीले बढाउँछौ किनभने हामीले काम गर्ने त हो र आइदर हामी कुटनैतिक सेवामा हुँदा काहीँ नै काहीँ त उनीहरूसँग भेटघाट भइ नराख्छ त्यसपछि पनि भेटघाट भयो नरालिनसँग पछि पनि भेटघाट भयो ऊ त जर्मनीमै पोस्टिङ भएर गएकी रहेछ हो श्रेष्ठ भनेर पुरानो दिनहरूको याद गर्ने र यस्तो किसिमको यो सन्िकटता जसलाई हामीले तालिमको सिलसिलामा प्राप्त गर्छौँ र त्यसलाई हामीले अरू उसमा पनि प्रयोग गर्ने मात्रै हो रमाइलो रमाइलो त हुन्छ नै अभिव्यक्ति को उदगार उदगार ये सड़क यो संकीर्णता में अब नई सकते इंजीनियर सुन नेता प्राध्यापक रवि सुनून इतिहास को प्रत्येक आंदोलन सुनोस अभिव्यक्ति का विभिन्न विधा साहित्यिक गतिविधि सृजना का पटा र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 श्रोताहरू यहाँहरू रेडियो नेपालको साहित्यिक तरङ्गमा कार्यक्रम उद्घार सुनिराख्नु भएको छ आजको कार्यक्रम उद्घारमा नियात्रा चर्चा गरिराखेका छौं मैत्री एक्सप्रेसका शब्द शिल्पी हरिकुमार श्रेष्ठ कार्यक्रम उद्गारमा हुनुहुन्छ त्यसो त आजभन्दा तेत्तीस वर्ष अगाडि यही रेडियो नेपालको स्टुडियोमा आएर सरस्वती निबन्ध पढ्नुभएको अरे राष्ट्रव्यापी निबन्ध प्रतियोगितामा प्रथम पुरस्कार पाउनुभएको सरस्वती सुनाउनुभएको आज यो ढाका टोपी सुनाउनुभयो मैत्री एक्सप्रेसको न्युमा आधा घण्टा त सकिन सकिन लाग्यो होइन यो पहिला त अब यो यसरी यो मौका आजभन्दा तीन दशक अगाडि त्यो बेलामा भर्खरै कुटनैतिक सेवामा प्रवेश गरेथे र झुकिएर <laughs> भनौँ त्यो बेलाको राष्ट्रव्यापी निबन्ध प्रतियोगितामा यो हरिकुमार श्रेष्ठ भन्नेको नाउँ प्रथम हुन कसरी आइपुगेछ र त्यसपछि पुन यही स्टूडिओ में इसी नत्यक्ष इसी आप शब्दह श्रोता मझ ल्या पस्कने अवसर दुनिया पुनः एक पलट रेडियो यहां को एकदम लोकप्रिय कार्यक्रम उदगार रामो प्राविधिक साथी वहां सब एक पलट फेरी धन्यवाद दिशा अवसर का फेरि फेरि पनि फुर्सद भयो भने यहाँका बानकिला निबन्ध शिल्पहरू चाहिँ यहाँकै आवाजमा पनि पस्कौँला आजको उद्घारबाट भने प्राविधिक साथी राधिका ओझालाई धेरै धेरै धन्यवाद दिँदै दे। म रमेश पौडेल पनि विदा माग्छु यहाँको सृजनशील जिन्दगी निरन्तर अगाडि बढोस् शुभकामना नमस्कार धन्यवाद